हिरोको विक्रेता मार्शल आधिकारिक्रेता मार्शल इम्पुरम्रियम लाखों को सपना बाइक बाइक ज करने सोचाई में समझना सकू संक हिरो को आधिकारिक्रेता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 नमस्कार सामुदायिक रेडियो रेडियो अर्पूर्ण एक सय चार थुप्रो पाँच घर सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ प्रोग्राम उपस्थित भइसकेको छु अनि मेरो आवाजलाई तपाईँको रेडियो सेट जस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सौ चार तुप्लवास मेगा संगसंगे इंटरनेट लाइन को डब्लू डब्लू डब्लू प्रत्येक स्वाता को आईतवार दिवसो तिन बजेको समाचार पछि करिब करिब चार बजीसम्म हामी आउने गर्छौँ प्रोग्राम बलिउडका उम्जाउन लिएर र प्रोग्राम बलिउडका उम्जाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विकृता मार्सल इम्पोरियमले मार्सल इम्पोरियम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूजा साथै बाइक एक्सचेन्ज गर्ने सोच यदि तपाईँहरूले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने नाम हो मार्सल इम्प्रोरियम फोन नम्बर रहेको छ शून्य छपन्न पाँच त्रियासी एक सय उना र मोबाइल नम्बर भएको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे मार्सल इम्पोर्टले स्पोन्सर गरेको प्रोग्राम बलिउडका आउन टाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक गाउनु लागेका रिलिज भएर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र आज पनि दसवटा उत्कृष्ट हिन्दी फिल्मका गीतहरू रहेका छन् र नम्बर टेन नम्बर नाइन पोजिसनमा लाग्नुभन्दा गाडी जानकारी गर्न चाहन्छु रङ्ग्रेज र आत्मा मुविषय काउन्टरबाट भाइ भएको छ भने काउन्टरमा नेउन्ट्री गरेको छ नम्बर टेन पोजिसनमा नेउन्टी गरेको छ ए जवानी हे दिवानी नम्बर नाइन पोजिसन क्याप्चर गरेको छ नेउन्टी सङ्ग भन्नुपर्छ जिपीले नेउन्टी मारेको छ भने नम्बर टेन पोजिसनमा ए जवानी हे दिवानी रहेको छ भने नम्बर नाइनमा जिपीको सङ्ग रहेको छ कन्टिन्यू मेका कटोरा जो किपिटि ताल मेरो मुहे दिल, मीज दिल, हवा न देखा ढिमका बाल ढिङका ढिङा देखा, देखा पूरी दुनिया का गोल गोल चक लेके ल्या दुनिया खुद को बदतमिज दल बदती दल बदतमिज दल माइन प साधी खिचडी पे तड़का के बे। साधी पे रखवा बे। लागे तुम ओ मिक्स तिचडी तो चकलेटेवा से से नाम, बेबी बेबी हील, पहन हील पहनी तो हील पहनी, तो तो ष देबिटोल भैगवाबी टोल भैगवागान बेबी भैगवाल पहिनी तिल पहिनी तेबिटोल बेबी देबिडोल भैगवास बेबिटोल भैगवा तलमै गवा तौल गवा Okay, hey गरेको छ यो मुभीले अब तयार भएर बसेको मुभी हो त्यसै गरी निम्बर एट र नम्बर सेभेन क्वेसनको गीत सुने पालो नम्बर एट क्वेसन क्याप्चर गरेको छ बिस्तारी बिस्तारी तल चढ्दैछ एक स्टेप तल चढेको छ गत साता नाम हो हिम्मत वा ताथैया ताथैया र नम्बर सेभेन पोइसनमा थ्री स्टेप माथि चढेको छ बम्बई टे चाहिँ माथि चढ्ने मौका पाएको सबलाई हिमतवालाबाट ताथैया ताथैया र बम्बई टकिसबाट ले अवश्य बे चकले बम्ब टकिसको गीत यहाँले सुन्दै हुनुहुन्छ नम्बर सेभेन पोइसनमा तिन स्टेप माथि चढेको छ गत हप्ताभन्दा र नम्बर एट पर्सेन्टको गीत पनि यहाँले सुनिसक्नु भएको छ हिम्मतवालाबाट राखेको थिएँ ताथैया ताथैया बोलको गीत पनि यहाँले सुनिसक्नु भएको छ अबलाई नम्बर सिक्स र नम्बर फाइभ पर्सेन्टको गीत सुनि पालो नम्बर सिक्स पोजिसन क्याप्चर गरेको छ एक स्टेप माथि चढ्दै कमान्ड अफ फ्लिम रहेको छ भने नम्बर फाइभ पोजिसनमा एक स्टेप तल चढेको छ आई मे अर्न मे गीत रहेको छ नजाने कसै रहेको छ भने अब नम्बर सिक्स क्वेसनमा कमान्डोट लुट जाइभ क्वेसनमा number 5 <laughs> Okay, रेजियो, रेजियो एक सय सा चार पाँचको आइतबार दिउँसो चार बजीसम्म र प्रोग्रामलाई स्पोसर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरियमले मार्सल इम्पोरेयम जहाँ तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी नगदका किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइक एक्सचेन्ज गर्ने कुछ यदि तपाईँले बनाउनु भएको छ साथै बाइकहरूका विभिन्न पाठ पूर्जाको लागि तपाईँले सम्झ्न सक्नुहुन्छ मार्सलिङ फिल्मलाई जुन रहेको छोक प्रसा बजार र फोन नम्बर रहेको छ शून्य एक सय उना र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच छ र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर सिक्स र नम्बर फाइभ पर्सेन्टको गीत यहाँले सुनिसक्नु भएको छ अब नम्बर फोर र नम्बर थ्री पोसेन्टको गीत सुन्ने पालो नम्बर फोर पोइसन क्याप्चर गरेको छ चस्मे बदुर ड्राइन गई number 3 kitni suraj se pehle jagayenge aur khabar ki sab surkhiyan hum gungunayenge लेके चलेंगे हम ओके प्रोग्राम बलिउडको याले यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउडको आउन्टाउनभित्र रहेर हामीले का गीतहरू प्रस्तुत गरिराखेका छौँ सुनेर साथ दिइरहनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँ सम्पूर्ण सम्पूर्ण लाइट कन्ट्रोलबाट मलाई राजले सपोर्ट गरिराखेका छन् राजलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु वेल नम्बर थ्री र नम्बर फोर क्वेसनको गीत यहाँले सुनिसक्नु भएको छ मलाई नम्बर टु पोइसनको गीत सुन्ने पालो नम्बर टु पोइसन क्याप्सन गरेको छ गत हप्ता नम्बर वान पोइसनको एक स्टेप तल झर्दै सुट आउट एट ओलडाफ गरेको छ रिलिज भइराखेको फिल्म हो सुट आउट डेट ओलाडा अबलाई भने नम्बर टु क्वेसनमा मुभी सुट आउटडेट ओलाडाबाट आइला आइला ओके okay, सुट आउट एट ओलडाको गीत यहाँले सुन्दै हुनुहुन्छ अैला बोलको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर टु पैसा क्याप्चर गरेको छ अबलाई नम्बर 1 पैसनको गीत सुन्नेपाल त्योभन्दा अगाडि नम्बर टेन पोसेन्टदेखि नम्बर टू पोसेन्टसम्म आइपुग्दाखेरि फिल्मको निष्णामा परेको छ एकपल्ट रुख्याम नम्बर टेन पैसामा ए जो हे दुवानी नेउटी सँग पर्छ नम्बर नाइनमा जी फिल्ली नेउटी मारेको थियो नम्बर एटमा हिम्मत वाला नम्बर सेभेनमा मम्बई टिस नम्बर सिक्समा कमान् फाइभमा आइमे नम्बर फोरमा चस्मे भदुर नम्बर थ्रीमा नम्बर टुमा सुट आउट एट ओलडाको गीत यहाँले सुन्दै हुनुहुन्छ नम्बर वान गीत सुनिपाल सबै फिल्मको गीतलाई तल छोड्दै नम्बर वान छोड्दै अब प्रोग्रामबाट विधा माग्नुपर्ने हुन्छ जाँदा जाँदै जानकारी गराउन चाहन्छु बलिउडका अनुजाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रोमले मार्सल इम्प्रेयम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी नगत तथा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकका विभिन्न पाठ पूजा साथै बाइक एक्सचेन्ज गर्ने सोच यदि भएको छ भने सम्झाउन सक्नुहुन्छ मार्सल चुकपाल पाँच तिरे एक सय उना त्यहाँको फोन नम्बर रहेको छ भने मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच नम्बर रहेको छ नम्बर वान पोजिसनमा फोन सपोला सिक्किटुको गीत छोड्दै छुट्टिनु पर्ने हुन्छ प्रोग्राम सुनिर साथ दिन तपाईँ सम्पूर्ण सम्पूर्ण सो मच भन्न चाहन्छु सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै बलिउडका नमस्कार म तेरे बिना क्या वजूद में तेरे बिना क्या वजूद मेरा तुझे जुदा अगर हो जाएंगे तो खुद से ही हो जाएंगे जुदा क्योंकि तुम ही हो अब तुम ही हो जिन्दगी दर्द भी मेरी आश की अब तुम